नमस्कार सबैका बाट साथ बिहान घको आठौं राष्ट्रिय महाधिवेशन आजदेखि भरतपुरको वीरेन्द्र बहुमुखी परिसरमा हुने उपराष्ट्रपति पर झाले उहान अवसर में शुक्रवार उ दर्जन ठूला यात्रु बाहक बस चित्र महाधिवेशन सफल पार देश भर का एक जिला प्रतिनिधि पर्यवेक्षक महाधिवेशन को उदघाटन सत्री का नेता समान पो नेकपा माओवादीका महासचिव रामबहादुर थापा समाजवादी जनता दलका अध्यक्ष अशोक राई लगायतका नेतालाई बोलाइएको छ महाधिवेशनमा मुख्य चार राजनैतिक दलका शीर्ष नेताहरूलाई सहभागी भने नगराइने महासंघले जनाएको छ आदिवासी जनजातिको मुद्दामा राजनैतिक दलहरूले भ्रम फैलाएको भन्दै महासंघ अध्यक्ष राजकुमार लेखीले सारै दलका शीर्ष नेताहरू पुष्प दाहाल प्रचण्ड नेपाली कंग्रेसका सभापति सुशील कोइराला नेकपा एमालेका अध्यक्ष जन्नाथ खनाल नेपाल गक्षदारलाई निम्तो को मा को हुने सौरा सदस्य सचिव पदाधिकारी चयन करने तेइस वर्षपछि राजधानी बाहिर गर्न लागि रत्नगरको फोहोर व्यवस्थापनको लागि कार्ययोजना बनाएर अगाडि बढ्न सरकारवाला सहमत भएका सुना प्रज्ञा सिड्स नेपाल र रत्नगर नगरपालिकाले शुक्रबार गरेको फोहोर सुन्नी अभियान अन्तर्गत अन्तर्क्रिया कार्यक्रममा सहभागी रत्नगर नगरपालिका र बसोली गाविसका सरकारवालाहरूले सबै फोहोर एक ठाउँमा थोप पार्ने विधि तथा फोहोरको उत्पादनलाई न्यूनीकरण गर्नुपर्नेमा का थिए कार्यक्रममा सहभागी स्थानीय निकायका प्रमुख स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिले फोहोर न्यूनीकरणका लागि हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए सो अवसरमा प्रणय श्रेष्ठले फोहोर सुन्ने अभियानको अवधारणा र हरिश भूषालले अवधारणा अनुसार सौराहामा भइरहेको कामका विषयमा सहजीकरण गर्नुभएको थियो रत्नगर नगरपालिकाका कार्यकारी अधिकारी पुरुषोत्तम सापकोटाले फोहोर व्यवस्थापनका लागि रत्नगर नगरपालिकाले गरेको प्रयास र यसमा भएका चुनौतीका बारेमा आफ्ना धारणा राख्नु भएको थियो जनचेतनाको अभावमा सबै फोहोर एकैठाउँमा राखिने परम्पराले व्यवस्थापनमा कठिनाइ हुने गरेको भन्दै उहाँले सड्ने र नसढ्ने फोहर मात्र छुट्याएर राख्न सकिए आधा फोहोर काम कम गर्न सकिने उहाँले बताउनुभयो कार्यक्रममा नेपाली कंग्रेस रत्नगरका सभापति रूप राज घिमिरे राप्रपा नेपालका गोकर्ण अधिकारी बछुली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने रत्नगर अस्पतालका भोजराजखना लगायती बोल्दै सकारात्मक सोचको विकास गर्न सकिए फोहोरलाई उत्पादनमूलक काममा लगाउन सकिने बताउनुभयो कार्यक्रममा सहभागीहरूले रत्नगर र बछुली गाविसमा फोहोर सुन्ने अभियान सञ्चालनका लागि प्रस्तावना तयार गरी युरोपियन युनियनमा पठाउने निर्णय पनि गरेका छन् चितवन जमा गत वर्षको पुनामुखको जिम्मेवारी हेरफेर भएको छ धुबे हात्ती पर्पणका बेला झमक कार्कीलाई विभागले काठमाण्डु कासमा बोलाएर इकोलोजिस्ट महेश्वर ढकालाई नेकुज प्रमुखको जिम्मेवारी पठाएको थियो पछि फडिन्द्र खरेल चितवन पठाएकोमा तीन महिना नहुदै पुनः झमक कार्कीलाई कार कार्कीले पनि राजीनामा दिएपछि अहिले कमल जङ्गर निकुञ्जको प्रमुख संरक्षण शुक्रबारदेखि आफ्नो कार्यभार सम्हाल्नुभएका कुवर यसअघि चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षसम्म सा सहायक संरक्षण अधिकृतका रूपमा कार्यरत हुनु उक्त चार वर्षको अवधिको भोगाई समेटेर कुबरले गैंडालाई चार वर्ष नामक पुस्तक प्रकाशित गरिसके यसैबीच वन्य जन्तुको तस्करीमा संलग्न भएको आशंकामा निकुञ्जले शुक्रबार बिहान पूर्वी चितवनबाट चारजनालाई पक्राउ गरेको छ सुराकीका आधारमा पक्राउ गरे पनि प्रारम्भिक अनुसन्धान पूरा नभएकाले उनीहरूको पहिचान गोप्य राखिएको छ संलग्नताको पुष्टि भइ नसकेको र नाम सार्वजनिक गरिए अन्य व्यक्ति भाग नसक्ने भएकाले नाम सार्वजनिक गर्न नमिल्ने निकुञ्जले जनाएको छ चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा चौध जनाको मृत्यु भएको छ एक वर्षको अवधिमा हालसम्म बाघको आक्रमणबाट मात्रै सबैभन्दा बढ़ी सातजनाको मृत्यु भएको छ यस्तै हात्तीले छजना र गैंडाले एकजनालाई मारेको राष्ट्रिय निकुञ्जले सातजना र भालुको आक्रमणबाट दुईजना घाइते भएका हुन् पछिल्लो समय बिहिबार मात्र पश्चिम चितवनको गीतनगर देवनगरको दक्षिणकाली मध्यवर्ती सामुदायिक वनमा एउटै बाघले दुईजनाको ज्यान लिएको छ एकजना घाइते बनाएको छ यसको केही महिना अघि निकुञ्जमा देखेको धुर्वे नामको हात्तीले एक बोट चार चारजनाको ज्यान लिएको थियो निकुञ्जको तथ्याङ्कमा पनि पछिल्लो पाँच वर्षमा निकुञ्जका वन्यजन्तुबाट मानिसहरूलाई आक्रमण गर्ने क्रम बढिरहेको छ पाँच वर्षको अन्तरालमा वन्यजन्तुबाट पैँतिसजनाको मृत्यु भएको छ र छैसठीजना घाइते भएका छन् जिल्ला वन कार्यालय सिद्धवनमा शुक्रबार भएको बैठकले जलदेवी सामुदायिक वनको काठ उपभोग सम्बन्धी भरतपुर र जलदेवी सामुदायिक वन लगायतका वनका अध्यक्षहरूको संयुक्त बैठकले उत्पादित काठ आधा काठ सामुदायिक वनले उपयोग गर्न पाउने निर्णय गरेपछि सहमति भएको हो सहमति अनुसार दस हजार क्युफिटसम्म काठ जलदेवी सामुदायिक वनले आफ्नो उपभोक्ताहरूलाई कानुनी प्रक्रिया पूरा गरेर वितरण गर्न पाउने भएको छ जिल्ला वन अधि डा उपभोक्ताको माग अनुरूप काठ उपलब्ध गराउने पनि यसअघिता सहमतिहरूले जिल्ला वन कार्यालय भरतपुरको गेटमा ताला लगाएका थिए कार्यालयको गेटमा ताला लगाएर प्रदर्शनमा उत्रिएका प्रदर्शन कार्यलाई नियन्त्रणमा लिन प्रहरले लाठीचारेत गरेको थियो विगतमा भएको सम्झौता अनुसार भरतपुर हेटौँडा दुई दुण सय बिस केबी पर्सन लाइनमा परेर कटान गरेका समिहरूले आपत्ति अनुसार समूहले उपभोग गर्ने काठको राजस्व वन कार्यालयलाई बुझाउनु पर्नेछ सबै काठको राजस्व बुझाउने हो भने झन्डै एक करोड रुपियाँ लाग्ने समूहका अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले बताउनु भएको छ बैठकमा समूहका अध्यक्ष श्रेष्ठ जिल्ला वन अधिकृत डाक्टर सापकोटा सामुदायिक वन उपभोक्ता महासङ्घ चितवनका कार्यवाहक का अध्यक्ष सुरबीर पोखरेल लगायतको सहभागिता रहेको थियो बैठक भैनजेल वन उपभोक्ताहरूले जिल्ला वन कार्यालय परिसर बाहिर धरना दिएका थिए यसैबीच सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला कार्यसमिति चितवनले शुक्रबार जिल्ला वन कार्यालय चितोवनमा धरना दिने क्रममा प्रहरले गरेको बल प्रयोगको भर्सना गरेको छ <स्या> अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवादास्पद छविका पूर्व प्रशासक लोकमान सिंह कार्कीलाई नियुक्त गरेको विरोधमा शुक्रबारका दोषी तथा कार्कीलाई गरिएको खारेज गर्न माग गर्दै शुक्रबार दिउँसो भरतपुरको ब्रेन्द्र क्याम्पसदेखि नायगढको पुलचोकसम्म सिटी जुलुस प्रदर्शन गरिएको हो ब्रेन्द्र क्याम्पस परिसरबाट शुरू भएको जुलुस पुलचोकमा पुगेर कोर्टसभामा परिणत भएको थियो कोट सभामा नेबिसङ टमा मसाल जुलुसको आयोजना गरेको छ यसै बिच जनआलन घाइते तथा परिवार समिति चितवनले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेको प्रति गरेको छ नेकपा एमाले चितवनको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियान अन्तर्गत शुक्रबार जिल्लाका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भएको छ अभियान अन्तर्गत भरतपुर नगरपालिका एक नम्बर वडा कमिटीको आयोजनामा देवघाटमा घर दैलो कार्यक्रम भएको छ अभियानको संयोजक सन्देश श्रेष्ठ प्रतिनिधि परिषद सदस्य शैलेन्द्र पिया रामप्रसाद श्रेष्ठ वार्ड इन्चार्ज खेमराज भट्टराई लगायत सङ्गठित सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो यता फुलबारी गाविसमा अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ त्यस्तै माडीको कल्याणपुर गाविसका आठवटा वडामा कमिटी वडा स्तरीय युवा सङ्घ अनिमा सङ्घ भएका छन् बगोडा गाविसमा घर तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ भरतपुर नगरपालिका वडा नम्बर आठमा अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम भएको छ त्यस्तै अभियान अन्तर्गत रत्नगर नगरपालिका नम्बर पाँचको आयोजनामा घर दैलो कार्यक्रम सम्पन्न भएको छ विश्व मदनाश्रित स्मृति दिवस मनाउनको लागि समिति गठन गरिएको छ एमाले पार्टी कार्यालय सिद्वनमा शुक्रबार बसेको बैठकले जिल्ला सचिव तेजेन्द्र बहादुर खड्काको सम जगतमा दस सदस्यीय तयारी समिति गठन गरेको छ समितिको सदस्यहरूमा पार्वती रावल केशव प्रसाद रेग्मी नारायण अधिकारी शेरबहादुर तामाङ श्री हमाल धनकीलाल गुरूङ पूर्णबहादुर श्रेष्ठ प्रहलाद प्रधान केशव कण्डेल लगायत रहेका छन् समितिले मदन आश्रित स्मृति दिवस मनाउनका लागि विभिन्न तयारी कार्यक्रम नेकिष का नेता माधव कुमार नेपाल के संबोधन करने कार्यक्रम तय जिल्ला उपसचिव पार्वती रावल ने जानकारी दूंभ नेपाल ट्रेड युनियन कङ्ग्रेस स्वतन्त्र चितवनको पाँचौँ जिल्ला अधिवेशन आज भरतपुरमा हुने भएको छ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार नानगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ अधिवेशनले नयाँ नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्नेछ अधिवेशन गर्नका लागि निर्वाचन समिति गठनदेखि प्रतिनिधि छनौटसम्मका सम्पूर्ण काम सकिएको ट्रेड युनियन कङ्ग्रेस स्वतन्त्र चितवनका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराय जानकारी द्वो अधन में चितुवन का तीन सय साठी मजदूर प्रतिनिधि को सहभागिता रहने सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिलाई खारेज गर्न माग गर्दै राप्रपा नेपालले जिल्ला प्रशासन कार्यालय मार्फत अन्तरिम मन्त्री परिषदलाई ज्ञापन पार्टीकाद्री तिमल सिन्हाको नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलीले शुक्रबार संयन्त्रको खारेजीको माग गर्दै त्यसको सिफारिसमा भएको संवैधानिक निकायको नियुक्तिलाई खारेज गर्न माग गरेको छ त्यस्तै संयन्त्र खारेज गरी चुनावी वातावरण बनाउनु सबै दललाई समावेश गरी परामर्श समिति गठन को मग गरेको साम वर्तमान सरकार जन निर्वाचित नुर्गामी अवसर पारने खाल नि जनभावना विपरीत ज्ञापन पत्र में जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार कविलास गाविसमा एकीकृत घुम्ती शिविर सम्पन्न गरेको छ कविलास गाविसको जुगेडी बजारमा संचालन गरेको घुम्ती शिविरमा कविलास र दाहखानी गाविसका सर्वसाधारणलाई सेवा प्रदान गरेको चितवनका सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलालले जानकारी दिनुभयो एकीकृत घुम्ती शिविरमा नागरिकता वितरण फोटोसहितको मतदाता नामावली संकलन लगायतका सरकारी बालकुमारी कलेजको परीक्षा शाखामा एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारले तोड़फोड़ गरेको घटनाप्रति नेकपा माओवाद निकट विद्यार्थीले खेद प्रकट गरेको छ ए माओवादी निकट विद्यार्थीले शुक्रबार दिउँसो तीन बजे तोडफोड गरेको भन्दै माओवादी विद्यार्थीले विज्ञप्ति निकाली दोषीलाई कार्यवाही गर्न आग्रह गरेको छ माओवादी निकट विद्यार्थी संगठनका बालकुमारी कलेजका अध्यक्ष अमित सापकोटाद्वारा जारी विज्ञप्तिमा कार्यवाहीको माग गरिएको हो एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीले हिजो स्वदी स्मृति बहुमुखी क्याम्पसको पुस्तकालयमा तोडफोड गरेका छन् क्याम्पस प्रशासन समक्ष राखेका विभिन्न माग सुनवाई नभएको भन्दै क्रान्तिकारी विद्यार्थीहरूले पुस्तकालयमा तोडफोड गरेको अखिल क्रान्तिकारी स्वदस्मृति बहुमुखी क्याम्पस इकाई अध्यक्ष अविनाशले जानकारी दिनुभयो क्रान्तिकारले पुस्तकालय निर्माणमा एक नम्बर इट्टा प्रयोग गर्ने सहमति तोडी दुई नम्बर इट्टा प्रयोग गरेकाले तोडफोड़ गरेको जनाएको छ रत्नगर कला मन्दिरको नवम वार्षिक साधारण सभा तथा विविध सांस्कृतिक कार्यक्रम शुक्रबार रत्नगरमा सम्पन्न भएको छ चलचित्रकर्मी ऋषि ने प्रमुख अतिथि रहनु भएको कार्यक्रममा महासचिव मिलन लामाले आय व्यय तथा भावी कार्यचना प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा नेपाली कङ्ग्रेसका नगर सभापति रूपनराज घिमिरे नेक एमए नगराक्ष प्रेमला दुआड़ी नेक माओवादी का राममडी थपलिया टोल विस संस्था नगर समन्वय समिति का अध्यक्ष बाबूराम गौतम रेस्टुरे एण्ड बार एसोसिएशन चितवन का अध्यक्ष सीताराम कुम सला का सलाहकार दिबाकर अर्यल इंद्र कमल बुढ़ाथक लगायत बोलो कला मंदिर अध्यक्ष राम रिमाल अध्यक्षता में सो कार्यक्रम कला मंदिर का उपाध्यक्ष दीपक सिंह परियार स्वागत मंतव्य राष्ट्रीय तथा स्थानीय कलाकार अब आवाज सरकारको लागि नेकपा माओवादीले राखेको शर्तप्रति तपाईँको धारणा के छ ए न्यू खोज्ने बाटो बिउ सहमतिमा ल्याउने दबाव र सि शर्तको औचित्य छैन अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप एक बी ओ पोल टाइप गरी, आफुले लागे को उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न व पैंतालीस पचपन में पठान सकूने अर्पण जन को मत परिणाम हरेक साझा पांच बजे बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नारायण मुगलिन मुगलिन काठमाडौँ मुगलिन दमरी पोखरा नारायण सडक खण्ड पनि सबय कलागी, कलागी, पनी साथ बिहान समाचार टन संसारिहान भई नमस्कार